नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तन शक्ति युवा हुन् हरेक राजनीतिक पार्टीको नेतृत्वका शक्ति पनि युवा हुन् तर जब पार्टीमा निर्णायक भूमिकाको कुरा आउँछ युवा पछि रहन्छन् आज हामी राजनीति र चुनावी अभियानमा युवाको भूमिकाको सेरो फेरो छलफल गर्दैछौँ युवालाई विश्वास नगर्ने परम्परा पनि हो अघि हिजो युवा चाहिँ धेरै रेस्पोन्सिबल भएर हाम्रो समाजमा आइसकेका थिएन र हाम्रा खालका सन्धेरी केटाकेटीहरू चाहिँ अब टेक्निकल साइन्सपट्टिहरू इन्जिनियरिङपट्टि अरू अरू विषयमा पढ्छन् राजनीतिमा कम चाहन्छ चा। केही मान्छेहरू अब होला तफाबाट दुई चारजना मान्छेहरू अहिले अगाडि आउन कोसिस गरिरहेका छन् तर अब अहिलेसम्म त्यो युवाले काम गर्न सक्छ उसलाई जिम्मेवारी दिनुपर्छ भनेर चाहिँ पत्याउने बाटो अहिले छैन नेपाल चौतारी तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट www.afn.org.np डब्लु डब्लु डट एएफएन डट ओआरजी डट एनपीबाट सुन्दै हुनुहुन्छ र हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् निर्वाचन आयोग यही साविधान सभा सभाको चुनाव का दल दर्ता खोले सात जि जिचन शिक्षा को, को कार्यक्रम चलाईर दल का राजनीतिक गतिविधि को अग्रपंक्ति में युवा को समूह निर्वाचन शिक्षा लगायत का काम में युवा अगाड़ी होवाचन शिक्षा में जुटे युवा अपेक्षा सुना रेडियो नया कर्णाली कालीकोट कामला आज हामी छल्फलमा महिला मानव अधिकार रक्षक सञ्जाल कालीकोटका अध्यक्ष छाया सुनार दलित अभियन्ता दिनेश चन्दारा र निर्वाचन शिक्षा परियोजना सञ्चालन गरिरहेका परियोजना अधिकृत नरेन्द्र बहादुर साईसँग कुराकानी गर्नेछौ के भइरहेको छ कालीकोटमा निर्वाचन शिक्षाका बारेमा नरेनजी के के कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ यहाँले निर्वाचनका बारेमा त्यस गरी हामीले का अहिले कालिकोट जिल्लाका पन्ध्रवटा गाविसहरूमा हाम्रो परियोजनाको तर्फबाट निर्वाचन शिक्षालाई कसरी नागरिक स्तरसम्म पुगाउन सकिन्छ अथवा मतदातासम्म पुगाउन सकिन्छ भन्ने सवालमा हामीले निर्वाचन सम्बन्धी निर्वाचनका अन्तर्क्रियाहरू निर्वाचन शिक्षाका अन्तर्क्रियाहरू वोटर रजिस्ट्रेसनको र्यालीहरू अथवा मतदाता नामावलीको र्यालीहरू गर्ने कामहरू गरिरहेका छौँ धिकार रक्षक संजालको अध्यक्ष पनि हुनुहुन्छ यहाँहरूले के गरिरहनु भएको छ कालीकोटको यो महिलाहरू चेतनाको स्तरले पनि पछाडि छन् भन्ने कुरा छ केन्द्रीय स्तरबाट र अहिले निर्वाचनले केही समयको लागि रोकेको हुनाले हामीले त्यो मतदाता शिक्षा सम्बन्धी केही कार्यक्रमहरू अगाडि बढाउन सकिरहेका गा छैनौँ गाविसहरूमा पनि गएर कार्यक्रमहरू गर्ने हाम्रो योजना छ मतदाता नावलीको लागि जिल्लामा आएर उहाँहरूले चाहिँ आफ्नो दर्ता गराउन चाहिँ सम्भव छैन त्यस कारणले त्यहाँ उहाँहरूलाई पाइपर्ने ठाउँमा शिविरहरू सञ्चालन भइरहेका छन् चान। उहाँहरूसँग हामीले कोर्डिनेसन गरिरहेछौँ दिनेश जी, तपाईँ दलित अभियन्ता पनि हुनुहुन्छ लामो समयदेखि काम गरिरहनु भएको छ दलित अधिकारका क्षेत्रमा के भन्नुहुन्छ यो निर्वाचन शिक्षाका बारेमा कतिको आवश्यक छ उठायौं सम्पूर्ण सरकारवालाहरू जोसँग हाम्रो सम्बन्ध हुन्छ जहाँ जमघट हुन्छ साथीहरू युवाहरू राजनीति दल लगायत जो जमघट हुन्छन् हामी त्यो समुदायसँग के भन्छौँ भने कम्तीमा पनि पाँच मिनट मतदाता शिक्षा सम्बन्धी अलिकत मात्र भए पनि जानकारी दिन सकियो भने अब हुने निर्वाचनमा चाहिँ अरूको सट्टामा जुन वारिस राखेर गर्ने खालको त्यो जुन पहिलाको थियो त्यसलाई चाहिँ नभएर उनीहरूले स्वयं प्रत्यक्ष रूपले आफैले भोट हाल्ने भयो भने चाहिँ उनीहरू एउटा ढुक्क पनि पहिला भोट हाल्दाखेरि आफूले भोट हाल्ने एकजनालाई मैले चाहेको हुन्छु भने अर्को जुन आफूले फलानालाई भोट लगाइदियो है भन्ने मान्छेले के गर्ने भने अर्को मान्छेलाई भोट हालिदिने अथवा त्यो स्वस्थ छाप अर्को ठाउँमा लगाइदिने अनि त्यसले गर्दाखेरि उनीहरूले के सोच्ने मैले चाहिँ फलानुलाई हाले हुँ तर त्यो वरिसीले चाहिँ कैफत गरिदियो भन्ने खालको कुराहरूले गर्दा विवादहरू पनि हुने गर्थ्यो त्यस त्यो नभएर अबका दिनहरूमा हामी जो जहाँ तालिमहरू दिन जान्छौँ तिमहरू लिन जान्छौँ समुदायहरूसँग भेटघाट कार्यक्रमहरूमा कम्तीमा पनि मतदाता शिक्षा सम्बन्धी थोरै माथि उहाँहरू जानुहुन्छ भने गाउँमा उहाँ जानुहुन्छ भनेपछि त्यो सम्बन्धी मतदाता शिक्षा सम्बन्धी पाँच मिनट मात्र भए पनि कार्यक्रम उहाँलाई अथवा त्यो सम्बन्धी जानकारी समुदायलाई दिनुहुन्छ र हामीले त्यो दिने खालको एउटा वातावरणहरू पनि सृजना गरेका छौँ सम्पूर्णलाई हामी यहाँ समन्वय गर्छौँ उहाँहरूसँग केही दिनहरू अब हाम्रो पनि विभिन्न साथीहरू युवा साथीहरू हुनुहुन्छ उहाँहरू पनि गाविस परिचालन हुनुहुन्छ कालीकोट जिल्ला विशेष गरिकन भोटर रजिस्ट्रेसनको सवालमा अथवा भोटरसहितको मतदाता नामको दर्ताको सवालमा एकदम पछाडि छ नेपालकै सन्दर्भमा गर्नुपर्दा अहिले भर्खरै मात्रै अहिले गाविस स्तरहरूमा अथवा क्लस्टर बेसमा क्लस्टरमा आधारित भएर यो भोटर रेजिस्ट्रेसनको क्याम्पेनहरू गएको छ योभन्दा पहिला मङ्सिर मसासम्मको कुरा गर्नुपर्दा साठी प्रतिशतभन्दा कम भोटर रजिस्ट्रेसन भएको छ त्यसो हुँदा त्यो कुराको सुरक्षित गर्नको निम्ति युवाहरूले भोटर रजिस्ट्रेसनमा आफ्नो नाम राख्नुको निमित्त हरेक ठाउँमा खाना खाँदा होस् घरमा बस्दा होस् साथीहरूसँग गफ गर्दा होस् तपाईँले चाहिँ कम्तीमा पनि फोटोसेटको मतदाता नामअलीमा आफ्नो नाम दर्ता गर्नु कि भएन भनेर सोध्ने गर्नुपर्छ त्यसको लागि हामी तत्पर छौँ हाम्रोबाट साथीहरूलाई जहिले पनि भन्ने गरेका छौँ साथीहरूलाई हामी बाटामा जाँदै गर्दा चिया खाँदै गर्दा यसो पसलमा सपिङ गर्दै गर्दा त्यहाँ पनि सोध्ने गरेका छौँ र विशेष गरिकन अझ ग्रामीण स्तरमा जानुपर्दा हाम्रो देशजीले अघि नै पनि उठाउनु भएको थियो धेरै मान्छे नागरिकता छैन नागरिकताका लागि चाहिने फाउन्डेसन कुराहरू भनेका त्यहाँको फोटोहरू हुन सक्छन् हराएको छ भने नागरिकताको प्रतिलिपि के के चाहिन्छ होला अथवा त्यसमा सरजिमी गर्नेहरूको नागरिकताको फोटोकपी चाहिन्छ होला ती बेसिक कुराहरू चाहिँ गाविसमा उपलब्ध नहुन सक्छ त्यसो हुँदा त्यो टेक्निकल पार्टहरूलाई पनि अझ यो शिविरले विशेष गरी मध्यनजर गरेको भए अझ धेरैभन्दा धेरै मान्छेले आफ्नो नाम रजिस्टर गर्न सफल हुने भन्ने हो र यसमा खास गरी हाम्रो युवा साथीहरूले पनि आफ्नो तर्फबाट भूमिका निभाइ राख्नुभएको छ र ग्रामीण स्तरमा पनि अझ त्यो कुराहरूलाई सर्कुलेट गर्न आवश्यक छ पुगेको छैन गर्ने प्रयासमा चाहिँ हामी छौँ चुनावका लागि पर्यवेक्षक खटाइन्छन् यसरी चुनाव पर्यवेक्षक भएर खटिनेहरू पनि अधिकांश युवाको जमात हुन्छ चुनावमा धाँधली नहोस् र भएमा त्यसको रिपोर्टिङ सम्बन्धित निकायमा गर्ने उनीहरूको दायित्व हुन्छ के अनुभव छ उनीहरूको युवा नेतृत्वका बारेमा चुनावी पर्यवेक्षणमा युवाको भूमिकाका बारेमा शुक्ला फाटा एफएम कञ्चनपुरका साथी सरोज धामीले पहिलेका चुनावमा पर्यवेक्षणको काम गरिसकेका केही व्यक्तिहरूसँग कुराकानी गर्नुभएको छ हामीसँग एकजना युवा चन्द दमन चन्दै संविधान सभाको चुनावको बेला पर्यवेक्षक भएर खट्नु भएको थियो के गर्नु भएको थियो संविधान सभाको चुनावमा तपाईँ पनि पर्यवेक्षक भएर खट्नु भएको हो धन्यवाद सरोजी त्यति बेला चाहिँ संविधान सभाको निर्वाचनमा पर्यवेक्षक भएर जाँदाखेरि चाहिँ त्यति बेला त्यो संविधान सभाको निर्वाचन हुँदाखेरि चाहिँ ठाउँ ठाउँमा गएर बुथहरूदेखि लिएर अन्य ठाउँमा गएर हेरेका थियौँ त्योभन्दा अगाडिको उसमा चाहिँ निर्वाचनको भाषणहरू हुने त्यहाँतिर पनि गएर हेरेको के कस्तो भने यहीँनिर अब जतिखेर अब निर्वाचनको चुनाव प्रचार प्रसार हुन्छ त्यतिखेर पनि युवाहरूको चाहिँ एकदमै बढी सहभागिता हुन्छ संविधान सभा निर्वाचनमा युवाहरू चाहिँ कतिको लागेका जस्तो लागेको थियो यहाँलाई एकदमै धेरै भन्दा पनि युवाहरू चाहिँ 95 फाइभ पर्सेन्टसम्म चाहिँ युवाहरूको नै जमात थियो भने बाँकी चाहिँ अन्य प्रौडहरू हुन्थे नारा लगाउने देखेर त्यो प्रचार प्रसारमा पम्पलेटिङदेखि लिएर सबै कुरामा चाहिँ युवाहरूको चाहिँ धेरै ठुलो भूमिका रहेको थियो अनि अब चुनावको दिन कुरा गर्दाखेरि जुन मतदाताहरू थिए प्राय युवा बढीदेखि अथवा पाखा अधिक थियो बुढ़ा पुढ़ापंदा युवा को चाहिए संख्या चाहिए, अनि युवा नेताहरू प्राय जसो चुनावमा उठ्दैनन् होइन भाग लिँदैनन् उठ्दाखेरि चाहिँ अब अलिकति अब सिनियर मान्छे नै मात्रै चुनावमा उठ्ने सबै काम युवाले गर्ने प्रचार प्रसारदेखि लिएर सबै कामहरू चुनावमा उठ्ने नेतालाई जिताउने काम पनि युवाहरूले नै गर्ने किन युवा नेताहरू चाहिँ चुनावमा उठ्न नसके होला त्यो चाहिँ पार्टीहरूको चाहिँ कारणले हो कि पार्टीमा चाहिँ यो चाहिँ सिनियर हो यो चाहिँ नयाँ अथवा त्यस्तै सोचेर हो कि युवाहरूले चाहिँ टिकट नदिने गरेको जस्तो लाग्यो मलाई नयाँ अनुहारहरूलाई चाहिँ खै किन किन अब पार्टीहरूले चाहिँ नपत्याएको उनीहरू चाहिँ विश्वासै नभएको युवा हुन् युवाहरूको चाहिँ युज गर्दै गर्ने मात्र गरेको जस्तो देखियो संविधान सभाको चुनाव भन्दा अगाडिदेखि अब मत परिणाम सार्वजनिक युवाहरूमा चाहिँ उत्साह कस्तो पाउनु भयो यहाँले समग्र रूपमा हेर्दाखेरि युवाहरू चाहिँ एकदमै एक खटिरहेका थिए चुनावको मतगणनाको घोषणा हुँदासम्म पनि बढी जस्तो युवाहरू नै देखिएका थिए त्यहाँ मत मत परिणाम पर्यवेक्षक भएर काम गर्नु भएको थियो संविधान सभाको निर्वाचनको बेला पर्यवेक्षक भएर तपाईँले काम गर्नुभयो म संविधान सभा पर्यवेक्षकको काम गरेको थिएँ मैले पिपरा चारवटा बुथहरूमा मैले पर्यवेक्षकको भूमिका निभालेको थिएँ ती बुथहरूमा मैले बिहान छ बजेदेखि बेलुका छ बजेसम्म बाह्र घन्टा गतिविधि र त्यहाँ मतदान प्रक्रियाको बारेमा मैले नजिकबाट हेरिरहेको थिएँ उति बेला संविधान सभाकोमा धेरै थाहा थियो अति उत्साह थियो त्यो उत्साहका साथ सबैले त्यो संविधान सभामा मतदान गरेका थिए मतदानमा बैद्यनाथ प्राविध लक्ष्मीपुर बुद्धमा दुईजना बिरामीहरूलाई त्यो गोरुगाडामा बोकेर समेत त्यो सहभागी गरेको जिल्लाको एकदम विकट गाउँतिर बस्ने गर्छौँ त्यसमा पनि थारू समुदायको बहुल्यता था भएकोमा विगतमा जति उत्साह थियो त्यो उत्साह अहिले छैन उस्तै त हो भन्ने समयमा भएको छ र आगामी संविधान सभामा विगत कि जति उत्साह हुन्छ भन्ने अहिलेको जो यो सत्री बैशाखसम्मको उसमा त्यति उत्साह देखिएको छैन यहाँले अब यो कुरा गरेर त अब चार वर्ष भयो चार वर्षमा जुन योभन्दा अगाडि 14 वर्ष मेर्का युवा युवतीहरू थिए ती पनि अब भोट हाल्न पाउनेछन् उत्साह त झन् थपिनु पर्ने हो नि युवाहरूमा त होइन उनीहरूले पनि त्यो कुरा बुझिसकेका छन् जो चौध वर्षको युवा थियो अहिले अठार वर्षको युवा भएको छ मताधिकारको अधिकारी भएको छ तैपनि उसले पनि यो कुरालाई बुझेको छ चार वर्षको जो संविधान सभामा राजनेताहरूले गरेका अहिलेसम्मका क्रियाकलाप उनीहरूले चाहिँ असफल संविधान संविधान लेख्न सकेर चाहिँ नेपाली जनतालाई जुन दुःख दिएको थियो ती बालकले पनि बुझेको छ वृद्धले पनि बुझेको छ सबै तहर तब्काको जनताले बुझेको छ हुन्छ कुराकानीको लागि धन्यवाद छ यहाँलाई धन्यवाद विघटित संविधानसभाको निर्वाचनमा युवा उम्मेद्वारको सङ्ख्या केही बढ्यो र चुनिएर आउने पनि केही बढे धेरै चर्चा उर्छ राजनीतिमा युवाहरू नेतृत्वमा आउनु पर्यो भनेर युवा नेताहरू पनि यो कुरा बेला बेला तर चुनावका बेला पार्टीबाट टिकट पाउनेमा युवाहरू कमै हुन्छन् युवा राजनीतिमा किन आउनु पर्छ त सा कैलालीका साथी इश्वर साहुले केही युवालीको टिकापुरमा जनआन्दमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा पुस्तालाई राजनीतिमा महत्व दिनु पर्दछ र पुरानो पुस्ताले युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने लाग्दछ युवा भनेको जोस र साहसले परिपूर्ण भएको शक्ति हो उसँग अनन्त सपनाहरू छन् अदम्य र ती सपनाहरू पुरा गर्ने आठ र जोखिम राजनीति प्रक्रियाहरू नेपालको विकास प्रक्रियाहरू नयाँ संविधान निर्माण गर्ने जुन प्रक्रिया छ त्यसले साकार रूप सक्छ तर युवा नेताहरूलाई त पार्टीले टिकट दिँदैन त्यो खालको समस्या छ भन्ने बेलामा नीतिगत रूपमा पुरानो पुस्ता पार्टीमा लामो समय त्याग गरेको पुस्ता पार्टीलाई नेतृत्व प्रदान गरेको पुस्ताले युवालाई नेतृत्व दिनुपर्दछ भनेर भन्ने गरेको पाइन्छ कसैले पनि युवालाई दिनुहुँदैन भन्ने गर्नुहुन्न तर पनि उहाँलाई यस्तो कुरा थाहा था छैन कि युवालाई नेतृत्व दिँदाखेरि पुराना पुस्ताले आफूले पाएको ठाउँहरू छोड्नुपर्छ भन्ने कुरा उहाँहरूलाई कहिले जाने ख्याल गर्नुहुँदैन युवाले नेतृत्व यस बेला पाउँछ जब उहाँले त्यो ठाउँ खाली गरिदिनुहुन्छ र कतिपय ठाउँमा पछिल्लो अवस्थामा युवा नेतृत्व विभिन्न ठाउँमा स्थायित भएको छ पार्टीका जिल्ला तहमा पुराना नेताहरू भन्दा युवा नेताहरूको लोकप्रियता बढेको छ हाम्रै कैलालीमा पनि युवा पुस्ताको सम्पूर्ण रूपमा भर्खरै सम्पन्न अधिवेशनबाट युवा पुस्ता एकदम पछिल्लो पुस्ता स्थापित भएको छ जिल्ला कमिटीको अध्यक्षदेखि अधिकांश पदहरूमा युवा पुस्ता आएको छ पार्टीले अझै पनि पुरानै नेता वास्तवमा अब म राजनीतिक दलसँग सम्बन्धित छु उसको युवा कार्यकर्ता हौ हु। पार्टीबाट हुने उम्मेद्वार जसलाई पनि मैले भोट दिनुपर्छ र उसको पक्षमा म लाग्नु तर पनि मेरो माग कहाँ रहन्छ भने कम युवा पुस्तालाई पार्टीले उम्मेद्वार बनाएको भन्नमा कम से कम भन्दा बढी भोट प्राप्त गर्न सक्छ र युवा पुरानो पुस्ताका जो सामान्य नागरिक हुनुहुन्छ उहाँहरूको विश्वास छ पुरानो पुस्ता प्रतिको विश्वासमा कमी आएको छ यसकारण संसारका महान परिवर्तनहरू र आविष्कारहरू पनि युवा पुस्ताकै अवस्थाका मान्छेहरूले गरेका छन् जस्तो नेपालकै सन्दर्भमा विश्वेश्वर प्रसाद कोइराला मदन भण्डारी नेपालको आन्दोलनका चर्चित अनुहारहरू हुनुहुन्थ्यो उहाँहरू युवा अवस्थामा उहाँले जतिसुकै योगदान दिनुभयो देशका निम्ति त्यो युवा दिनुभएको थियो त्यसकारणले युवा पुस्ता सक्षम छ भन्ने कुरा पुरानो पुस्ताले चाहिँ स्वीकार दिनुपर्छ र अर्को कुरा राजनीतिक नेतृत्व जस्तो एउटा अभिभावक एउटा बाउ जबसको छोरा घर सम्हाल्न आफै सक्षम हुन्छ योग्य हुन्छ र म जिम्मा लिन्छु भनेपछि जति खुसी हुन्छ पुरानो पुस्ता राजनीतिक नेतृत्वले पनि खुसी हुनु किनकि मैले हुर्काएको मैले सिकाएको र मेरो छारीमा हुर्किएको युवा पुस्ता अब नेतृत्व सम्हाल्न योग्य छ भने ऊ सबैभन्दा बढी खुसी हुनु पर्यो म तपाईँलाई भनौँ हाम्रो छिमेकी देश भारत र हामीसँग सीमा जोडिएको उत्तर प्रदेशमा अहिले युवा पुस्ताले नेतृत्व राखिराख्नु भएको छ चालिस वर्ष भन्दा कम युवा त्यहाँको मुख्यमन्त्री छन् अखिल कुमार यादव भारतीय कंग्रेस आईमा युवा पुस्ताको चाहिँ राहुल गान्धी चर्चित हुनुहुन्छ उहाँले नेतृत्व सम्हालिराख्नु भएको छ यति मात्रै तपाईलाई एउटा अर्को उदाहरण छ बेलायतको यसभन्दा अगाडि प्रधानमन्त्री टोनीति हुनुहुन्थ्यो त्यहाँको पार्टीको सदस्यता लिएको तेह्र वर्षमा देशको प्रधानमन्त्री हुनुभयो जो संसारको सबभन्दा हामीतन्त्र प्रजातन्त्रको जननीय बेलायतमा राजनीति दलमा संलग्न भएको तेह्र वर्षको उमेरमा एउटा मान्छे प्रधानमन्त्री हुन्छ भने त्यो नेपालमा पचासौँ वर्ष साठी वर्ष मात्रै बिताउनु पर्छ यसै यो एसियाली देश थाइल्यान्डमा पार्टी निर्माण गरेको करिब पैंतालिस दिनको अवधिमा एकजना त्यहाँको चाहिँ नेत्री इङ्ल पैतालिस दिनभित्रै देश चुनावमा भाग लिएर देशको प्रधानमन्त्री भन्स कारणले युवा उमेर जोस जागर हिमत र अनगित सपनाहरू हुन्छन् ती, ती अनन्त पुरा गर्ने उसँग जोस जागर छ अनि उसले युवा अवस्थामा देशलाई केही दिन सक्ने उसको ऊर्जा उसको चाहिँ मेहनत उसको इमानदारी खेर जान्छ त्यसपछि उसको पलायन हुन्छ अनि पलायन भयो भने देशलाई घाटा हुन्छ नि संसारका सबैहरू मध्येको राज्यको प्रगतिका निम्ति देशको प्रगतिका निम्ति अरू शक्तिहरू भन्दा अरू स्रोत साधन भन्दा पनि मानव स्रोत साधन सबभन्दा महत्वपूर्ण कुरा हो जब मानव स्रोत साधन पलायन युवा पुस्ता नभएकै कारणले युवा पुस्ता विश्वास नगरेकै कारणले एकचोटि झनै झनै लोकतन्त्र प्रजातन्त्र प्रति आम मान्छेको विकृत आएको थियो पछिल्लो पटक बैसठी त्रिसठी सालको जनआन्दीमा घुमेको विश्वास फेरिको छ यसकारण कि युवा पुस्ताका मान्छेहरू जसले सड़कमा अगाडि बढे र उनले हिम्मतका साथ लडे हरेक खालको आफ्नो व्यवसायमा लागिरहनुहुन्छ मेहनत गरे सफल भइन्छ भन्ने धारणा पाइन्छ उहाँको बोलीमा उहाँ हुनुहुन्छ व्यवसायी कालो हुमाल उहाँ के व्यवसायी भनेर चिन्ने गरिन्छ उहाँलाई पनि मैले राजनीतिमा किन युवा अब नेचुर नै नया सोच नया विचार नया पुस्ता नआइकन त प्रगति हुँदैन किन नयाँ पुस्ताको एउटै सबभन्दा मोस्ट इम्पोर्टेन्ट चीज के भनेपछि उले चेंज कर पुराना पुस्ता प्रायर यथास्थितिवादी होती में अब को दुनिया चल कूझ सकता उसके तर्क कर सब तर्क समझी सो अनुसार विश्लेषण कर बारे में निर्णय लो युवा तिनी राज आए पी के जस्त धेरै ठुलो आशा गरे पनि केही न केही चेन्ज त अवश्य आउँछ युवा कुन आउन जस्तै नयाँ टेक्नोलोजी आउला नयाँ सिस्टम आउला नयाँ सोच आउला केही नभए पनि काम गर्ने शैली चाहिँ फास्ट होला तर युवा नेताहरूलाई पार्टीले टिकट दिँदैन यही त विडम्बना छ किनभने पार्टीले छिटै टिकट नदिने हुनाले उहाँहरूले सायद सिक्ने केही पाउनुहुन्न लास्टमा उहाँहरूको जुन बेला त्यो टाइम आउँछ त्यो बेलासम्म उहाँहरू एउटा टाइप भइसक्नु भएको पुरानै किसिमको राजनीति गर्ने चेन्ज त भएको तर यति बिस्तारो छ कि कुनै कम्पिटिसनमा दौड्दाखेरि लास्ट आउने कुनै मतलब हुँदैन दौड त पुरा गर्छ तर चुनाव में युवा बारे छलफल कार्यक्रम का बारे में तन लगा हमी सक मोबाइल को मेसेज बक्स में एनसीपे नाम रेगा शून्य में पठा तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल चौतारी डट एएफएन टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् नेपालले ने उन्नाइस वर्षदेखि 29 वर्ष उमेर समूहलाई युवा मानेको छ तर राजनीतिक दलहरूमा युवाको परिभाषा फरक फरक छन् किशोर उमेरदेखि चालिस वर्षसम्मकालाई साधारणतया दलभित्र युवा भनिन्छ तर देशको पुरानो पार्टी नेपाली काङ्ग्रेसभित्र पचपन्न वर्षसम्मकालाई युवा नेता भनिन्छ देशको पुरानो पार्टी अनि चिनिन्छ पनि बुढाहरूको पार्टी भनेर यो पार्टी कहिले युवाहरूको पार्टी भनेर चिनिएला युवा नेतृत्वका लागि पहल गर्ने नेपाली काङ्ग्रेसका एकजना युवा नेता चन्द्र भण्डारीलाई मैले सोधेकी थिएँ यो कस्तो रहेछ भने अरू देशहरूमा जातीयताको आधारमा आधारमा कुनै पनि देशमा राष्ट्रपति प्रधानमन्त्री मन्त्री बन्दो रहेछ विचारको आधारमा दृष्टिकोणको आधारमा बन्दो रहेछ त्यो देश यस्तो एउटा लिगेसीको आधारमा उमेरको आधारमा पर्दो रहेछ विचार दृष्टिकोणको अभाव हुँदो रहेछ र आफूको क्षमताभन्दा पनि अरूले कसरी सपोर्ट गर्छन् कि गर्छन् भन्ने गर्दो रहेछ त्यस कारण मात्रै समस्या होइन यो नेपालको टोटल कल्चरहरू सोसल सोसियल र नेपाली नेपालका राजनीतिक पार्टीहरूको समस्या देखियो यो यसलाई यसलाई चेन्ज गर्नलाई काङ्ग्रेस एक्लैले काङ्ग्रेसको युवाहरूले मात्रै परिवर्तन गर्नु हुँदैन सम्पूर्ण पार्टीहरूका यो युवा सरकारहरू दृष्टिकोणको आधारमा कि मैले यो देशलाई यति वर्षभित्रमा यो गर्छु सामाजिक क्षेत्रमा यो गर्छु आर्थिक क्षेत्रमा यो गर्छु राजनीतिक क्षेत्रमा यो गर्छु म गरिकिनँ अनि अब धेरै अगाडि बढ्न सक्दैन नेतृत्वले चाहिँ पार्टीमा युवा नेताहरूलाई नपत्याउनुको कारण चाहिँ के हो होइन युवा नेतालाई नपुझ्दा पनि किनभने नेपालको राजनीति नेतृत्व र जनताको टोटल ओपिनियन नै फरक छ एउटा कुरा युवाहरूले पनि आफ्नो पार्टीहरूमा सङ्गठित रूपमा एक्लै हिँड्न खोजे होला एक्लै मिडियामा आफ्ना कुरा राखे होला तर समस्त रूपमा युनाइटेड रूपले कुनै पनि पार्टीमा भनेका युवाहरू आफूलाई चलाउँछन् एकजुट भएर समेटेर आफ्ना कुराहरू राखेको पाइँदैन त्यसरी एकता नराख्नेमा तपाईँ पनि पर्नुहुन्छ नि होइन त्यसो भए त अहिले मैले त मेरो मेरो जीवन त अत्यन्त लामो समय होइन नेपालको प्रजातान्त्रिक मोबाइलमा कलाइमा लडेँ होइन म धेरै वर्ष जेल पनि बसेँ तर मैले कहिले पनि कुनै पदहरूमा दाजु लिने पनि मैले गरेको छैन होइन म वास्तविक परिवर्तनका निम्ति लडेको मान्छे भन्नु म त्यस्तो सोचाइ होइन अब युवाहरूले कराइरहने हुनुपर्छ भनिरहने अनि देखेन पाए पुग्यो भाषण गर्न पायो पैतिस चालिस वर्षमा एउटा एक्जाम्पल उदाहरणीय रूपमा जो बाबा यो राम्रो छ यसले यो गर्छ भन्ने कुरा पनि नेपालको सबै कुरा निराशा लाग्दो छ आज नेपालमा धेरै युवाहरू होला प्रत्येक पार्टीमा होला विभिन्न संसार मान्छे अतिथि होलान् आज देशलाई दुई तिनवटा कुराको समस्या परेको छ विज्ञहरू पनि होला हामीले संविधान बनाउन सकेका छौँ अर्को संविधान सभाको निर्वाचन गर्न जाँदैछौँ यो परिस्थितिमा हामी नागरिकता बाँड्दैछौँ होइन घर घरमा गार गएर नागरिकता बाँड्दैछौँ कुनै पनि नेपालको लिडर काङ्ग्रेसका कुराहरू होला हिमालयका कुराहरू होला माओवादीका कुराहरू एउटा मेरो देशलाई यो गर्नु पऱ्यो मेरो देश यो अवस्थामा परेको छ मेरो सङ्घीयता यो मेरो देशको राज्य संरचना यो यो आधारमा तपाईँलाई मान्नुपर्छ आधारमा देशको निर्माण कुरा भनेको मैले एकजना मान्छे पनि देखेको छैन जसरी एउटा सुकुम्बाजीले ने नेसन बारेमा बोला समाजको बारेमा बोल्ला कु जति फियर बोल्ला मैम भन्ने मान्छे मलाई लाग्छ त कुनै एमएसीहरूको दरबार दाएको छ धेरै जसो मान्छे के आफ्नो अत्यन्त लोभमा झलेको छ मलाई लाग्छ इमान्दारी त मैले नेपालमा हन्ड्रेड नाइन्टी एट भयो होला तर हामीले खोजेका छैनौँ अहिले नेपालमा त्यो छैन त्यो कुरामा चाहिँ युवा नेताहरूको पनि ध्यान छैन भन्नुभएको छैन भनेपछि त एउटा कुरा पनि भन्न सक्यो युवाहरूमै जुन एउटा गस हुनुपर्ने हो त्यो नभएकै कारणले चाहिँ पछि परेको भने पनि भयो नि त्यसो भए क्या एकदम यो कुरालाई पनि तपाईँले मान्नु होला एकचोटि भएछ हामी किन नेता भइरहेको थाहा छ कोरोना पछि जेनेरेसन लफङ घरको कारणले हामी जस्ता मान्छे नेता ने भइरहेछौँ भने किसिमजीले त्यति बेलाको विमर्शमा इन्टरभ्यू दिनुहुन्छ अब नेतृत्व तपाईँले लिनुहोस् भन्यो भने यहाँले गर्न सक्नुहुन्छ अब ते टेस्टै रहेको छैन मैले गर्छु भनेर कसरी टेस्ट गर्ने उही तपाईँलाई जेनरेसन मनला दक्षिण अफ्रिकाको मुभमेन्टका निम्ति हरेक नेताका घरमा पुग्नुभयो यो गर्नुहोस् यसको नेतृत्व लिनुहोस् कसैले गरेन आफूलाई त भन्दा भन्दा आफै कि उनीले आफैले थाहा पाएका छैनन् होइन हामीले पनि युथ बनाउनुपर्छ नेसन बनाउनु पर्छ अहिले राष्ट्र विखण्डनतिर गइरहेको छ सामान्य हिंसा भिँदैछ नेपालको संस्कृतिहरूमा चाहिँ बल हुँदैछ त्यसलाई संरक्षण गर्दै जाँदैछ भने नेपालीहरूले कसैले बुझेछ बुझेछ भने फेरि पनि चुनाव हुने भन्ने कुरा भइरहेको छ अब आउने चुनावमा चाहिँ अब नेपाली कङ्ग्रेसभित्र चाहिँ युवा नेताहरूले टिकट पाउने सम्भावना कतिको धेरै छ राजनीतिमा विचार हो दृष्टिकोण हो कसले कस्तो अपिन्ज जनताका निम्ति कस्तो कुरा लिएर आउँछ जनताको हकिका निम्ति के कुरा लिएर आउँछन् भन्ने कुरा हामीले पहिला बुझ्नुपर्छ युवाको परिवारसँग एउटा तर पनि अब लड्न सक्ने धुल्न सक्ने मान्छेहरूले विचार पाउँछन् जस्तो नेकपा एमाले भित्र पनि युवा नेतृत्वका लागि आवाज उठ्न थालेको धेरै भएको छ उसोता कांग्रेसको काङ्ग्रेसको नेतृत्व भन्दा केही कम उमेरकाहरूको संख्या एमालेको नेतृत्वमा अगाडि छ तैपि निर्णायक तहमा युवा पुगेका छैनन् नि नेकपा एमालेका एकजना युवा नेता रविन्द्र अधिकारीहरू बदलिरह समय बदलिरहेछ पार्टीको नेतृत्व अथवा पार्टीहरू पुराना स्टाइलमा छन् अब त्यो पुरानोले सांस्कृतिक हिसाबबाट यस्तो चाहिँ जरा गाडेको छ कि हतपत्त नयाँले चाहिँ त्यसमा आफूलाई चाहिँ प्रस्तुत गर्न सक्दै सक्दैन भूमिकाका हिसाबबाट अर्को नयाँ पुस्ता पनि युवाहरू पनि आफूलाई त्यो पुरानो संस्कृतिलाई तोडेर पुरानो तिथिलाई तोडेर आफूलाई अग्रगामी हिसाबबाट सक्षम बनाएर अगाडि आउन युवाहरू पनि सकिरहेको छैनन् अब यहाँ पनि एउटा एमालेको पार्टीकोमा चाहिँ युवा नेता भनेर चेन्ज हुन्छ चे, यहाँनिर आँखालाई पनि यो भनिरहनु भएको हो एकदम एकदम मैले यो त मभन्दा रविन्द्र अधिकारी एउटा भयो रविन्द्र अधिकारीको पुस्ताको कुरा भयो रविन्द्र अधिकारीका साथी र दौतरीको कुरा भयो है मेरो बेलाका समकालीन सबै पार्टीमा रहेका युथहरूको कुरा भयो सबैको यो रियालिटीलाई बताएको यदि साथसिकै योग्यताका साथ क्षमताका यो साथ त्यहाँ हस्तक्षेप गर्न सक्ने गरी जान सकेको भए त यो अवस्थाै हा आउँथेन हाम्रो युवा पुस्तामा पनि के भएको छ भने सम्झौता गर्ने सम्झौता कसरी गर्ने भने अब सकिँदैन बरु यिनी बुढा नेताहरूसँग पुरानो पुस्तासँग सम्झौता गरेर अवसर लिउँ भन्ने एउटा सोचाइ छ अर्को अब यो यिनीहरूसँग लड्न सकिँदैन भन्दा पलायन हुने कुरा छ अर्को केही सङ्घर्ष गरिरहेछन् त्यो सङ्घर्ष गरिरहनेहरूले चाहिँ त्यस हिसाब अझ खास रूपमा सफलता प्राप्त गर्न सकिरहेको छैनन् र युवाहरूमा पनि सबैमा त्यो तरिकाबाट अगाडि जाने सोच कहाँ हुन्छ र उमेरले मात्र त हुँदैन त्यो चेतबाट त्यो चेतअनुसार चाहिँ सबैलाई बदल्न सक्ने पुरानालाई सम्मान गरेर अनि त्यहाँ आफूलाई चाहिँ स्थापित गरेर चाहिँ आफूलाई स्थापित केवल मान्छे फेर्नका लागि मात्रै स्थापित गरेर त केही काम छैन त्यो पद पुग्नको लागि मात्रै स्थापित गरेर त केही काम छैन नयाँ आउँछ नयाँ सोच आउँछ नयाँ चिन्तन आउँछ नयाँ विचार आउँछ नयाँ कार्यक्रम आउँछ नयाँ परिस्थिति सृजना गर्छ ढङ्गले अगाडि जान सक्दछ भन्ने कुरा चाहिँ स्टाब्लिस गर्न सक्नु पऱ्यो त्यो हाम्रो पुस्ताले परिवर्तन गर्न सकेको छ आन्दोलनमा सफलता प्राप्त गर्न सकेको छ तर त्यो नयाँ हिसाबबाट नेतृत्वमा स्थापित हुन सकेको छैन भनेपछि विचारको मन्थनको अभाव देखियो त्यो यहाँहरूको पुस्तामा अब तपाईँहरू बिच छलफल हुँदैन हाम्रो व्यापकै छलफल हुन्छ तर पर्याप्त छैन अर्को भनेको अहिले कस्तो छ वैचारिक खडेरी परेको समय हो त्यति बेला युवाहरू अरू अरू चाहिँ यो युवा आन्दोलनमा रहेका पार्टीहरूका पनिमा चाहिँ युथहरू चाहिँ यो वैचारिक कामभन्दा केही अवसर र अरू अरू कुराहरूमा चाहिँ बढी चाहिँ ध्यान केन्द्रित चा। छ अनि अलिकति मिहिनेतका साथ नयाँ सोच चिन्तनबाट बदल्ने भन्दा पनि डाङडुङ गरेर चाहिँ आउन सक्छ कि भन्ने कुरा छ अर्को सत्ताले मात्रै सबै कुरा प्राप्त गर्छ कि भन्ने सोचहरू पनि छ यो सोचहरूको विरुद्ध यो गलत प्रवृत्तिको विरुद्ध हामीले विजय प्राप्त गर्न आदै सकेका छैनौँ जति सोचका विरुद्ध विजय प्राप्त गर्न सकिँदैन जति बेलासम्म रविन्द्र पोजिसनमा जानु अथवा कुनै निर्णायक पारिका निर्णायक भूमिकामा जानु भनेको झलनाथ भन्दा माधव नेपाल भन्दा केपिओली भन्दा फरक नहुनु हो भने के अर्थ हुन्छ र नयाँ सोच र चिन्तन सहित जाने भनेको कुरा हो त्यो कुरामा हामीले कति सफलता प्राप्त गर्यौँ त एकपटक गम्भीरतापूर्वक सोच्नु पर्दछ तर यसमा लगातार सङ्घर्ष जारी छ सबै मान्छे थाकेका छैनन् कोही थाक्यो होलान् कोही पलायन भयो होलान् कोही गलतसँगै सम्झौता गर्न गयो होलान् तर सबै थाकेका छैनन् तर यो जुन खालको अन्तर्क्रिया र अभ्यास हुनुपर्ने त्यसअनुसार नयाँ यसलाई सशक्त बनाएर लिएर आउनुपर्ने हो त्यो राजनीतिक वातावरणले त्यो काम गर्न सकेको छैन नथाकेका युवा नेताहरू लड्दा लड्दै फेरि अब वृद्ध नेतामा परिणत भइसक्ने दिन आउँछ अब एउटा हुने उनीहरू जस्तै भइहाले अब सकिएन भन्ने हुने अर्को खास गरिकन जेनिन मान्छेलाई सुरुमै किनारा लगाइदिने सुरुमै किनारा लगाइदियो भने अन्त सिद्धियो कुरा त्यसले गर्दाखेरि सोसाइटीमा पनि त्यो जागरण आउनु जरुरी छ म त के ठान्नु छु भने अबको लडाइँमा त मैले के भन्ने गरेको छु भने हेर्नुहोस् अब हाम्रो पुस्ताले लड्ने भनेको अवसरका लागि होइन हाम्रो पुस्ताले त्याग गर्ने हो त्याग भनेको मूल्यहरूलाई बदल्नका लागि पुराना प्रवृत्तिहरूलाई बदल्नका लागि बदलेर त्यो ठाउँमा आफू जानका लागि होइन को जो जान सक्छ नयाँ पुस्ता जान्छ तर गलत तरिकाले स्थापित भइरहेको अथवा गलत तरिकाबाट चाहिँ मुलुकलाई अगाडि बढाइरहेको यो खालको जन्जालबाट मुलुकलाई चाहिँ मुक्त गर्नु पऱ्यो दलहरूमा त्यो कुराको बदलाव आउनु पऱ्यो त्यसमा म जाने कि नजानेबाट त झाडा नगरौँ पुरा गर्दै नगरौँ अब त हामी त्याग गर्नुपर्छ म जान्न म त्यो कुरामा जान्न तर म यो प्रवृत्तिलाई यो सोचाइलाई यो चिन्तनलाई बदल्छु आज मुलुकको सहमतिको लोकतान्त्रिक संस्कारको लोकतान्त्रिक मूल्यको आर्थिक विकासको सामाजिक विकासको मुख्य रूपमा एन्टरप्रेनरसिपको उद्यमशीलताको विकासका निम्ति यो प्रवृत्ति चाहिँ बाधक छ आज युवाहरूलाई सक्षम बन्नको निम्ति नयाँ पुस्तालाई सक्षम बनाउनको निम्ति राजनीतिक सामाजिक आर्थिक हिसाबले सक्षम बनाउनको निम्ति यो प्रवृत्ति बाधक छ बाधक छ भने म कुन पदमा जान्छु मतलब नगर्नुहोस् तर त्यो बाधक भएको प्रवृत्तिलाई चाहिँ पराजित गर्नुहोस् र नयाँलाई स्थापित गर्नुहोस् यो मुद्दाका साथ जानुपर्ने तर एउटा कुरा पुरानो पुस्ताले पनि नयाँमा भर पर्न सक्नुपर्दछ बाउले छोरामा भर पर्न सक्नुपर्छ हजुरबाले नातिमा भर पर्न सक्नु पर्दछ कुरा के छ भने हामी कहाँ नयाँसँग भर पर्न नसक्ने नयाँ बुढो भइसक्यो तर उसँग भर पर्न नसक्ने तर असी वर्ष भएको पुस्ता पनि घिसिराख्नु तियोग्य त कोही पनि छैन मलाई जतिले पनि चिनिएको छैन भन्ने ठानिरहने हामी कहाँ अर्को प्रवृत्ति कस्तो छ भने जस्तो तपाईँ हेर्नुहोस् दुनियाँमा रिडरसिप कस्तो हुन्छ भने ऊ सक्सेस भयो भने पनि ऊ रिटायर हुन्छ नेल्सन मन्डेला टोनी विलियर भन्नु होला विलकिङटन भन्नु होला कोइजिमी भन्नु होला जानको पहिलाको उनीहरू आफ्ना कार्यकालका भयानक सक्सेसर हुन् होइन उनीहरूले चाहिँ आफ्नो सक्सेसर पछाडि दुई वर्ष पछाडि चाहिँ फेरि मनै हुन्छु दुई टर्मपछि मनै हुन्छु भएनन् होला उनीहरूले उनीहरूले रिटायर भए आज ती देशहरूमा तिनीहरू जतिको यो नेतृत्व आएको छैन होला नहुन सक्छ तर आउँछ भन्ने विश्वासका साथ उनीहरूले ती ठाउँ छोडे नेतृत्व सफल हुँदाखेरि पनि छोड्छ असफल हुँदाखेरि त झन् जहाँ चाहिँ छोड्छ यदि असफल भयो भने त हप्ता आमा चाहिँ गएको जापानको प्रधानमन्त्री आफूले कमिटमेन्ट अनुसार काम गर्न सकेपछि निर्वाचित भएको नौ महिनामै छोडिदियो र अहिले अर्को चाहिँ सामाजिक जीवन बिताएर बसिरहेछन् असफल हुँदाखेरि पनि छोड्छ सफल भएपछि निश्चित काम गरेर एउटा चाहिँ बाटो देखाएर छोड्छ तर हामी कहाँ त सफल भए पनि असफल भए पनि आन्दोलनमा सफल भएको छ आन्दोलनको उपलब्धि र संस्थागत असफल भएको छ यसलाई सफलता र असफलताको कुनै पनि मतलब छैन यस्तो बेमतलबसँग हिँडिरहेको नेतृत्वको सन्दर्भमा अरू के कुरा गर्छ अब चुनाव पनि आउँदैछ अब आउने चुनावमा चाहिँ एमालेको तर्फबाट युवा पुस्ता कति अगाडि आउलान् अब प्रतिनिधि भएमा नेकपा एमाले युवा पुस्ताहरू सबैभन्दा छ राम्रो छ अब त्यसमा मलाई लाग्छ नेकपा एमालेमा युवा पुस्ता सशक्त भएर हुनेछ त्यस कुरामा कुनै शङ्का छैन तर कति सशक्त हुन्छ अझै त्यो प्रश्नवाचक चिन्ह छ नेकपा एमाले नेकपा एमालेका युवाहरूले पुस्ताको प्रतिनिधिको रूपमा यो मुलुकको नयाँ प्रतिनिधिको रूपमा यो मुलुकलाई बदल्ने प्रतिनिधि पात्रको रूपमा मुलुकलाई बदल्ने शक्तिको रूपमा आफूलाई उभ्याउन सक्नुपर्दछ यसमा नै समग्र युवाहरूको भविष्य एमालेकै वरिष्ठ नेता माधव नेपाललाई दुई अघि प्रत्यक्ष प्रसारण भएको नेपाल एउटा कार्यक्रममा कपिल वस्तुका श्रोता कृष्ण पौडेलले युवा नेतृत्व बारे प्रश्न सुध्नु भएको थियो एकैछिन सुनौ यो सामग्री निर्वाचनमा राम्रो मत ल्याउनको लागि युवा शक्तिको ठुलो हात रहेको छ र कहिले पनि युवा शक्तिहरूलाई तपाईँहरूले कुनै पनि पार्टीको नेताहरूले अगाडि आउन दिँदै दिनुभएको छैन नेतृत्व पङ्क्तिमा आउन दिँदै दिनुभएको छैन तपाईँहरू बुढा पुरानाहरूले मात्र यो नेतृत्व पङ्क्ति लिइराख्नु भएको छ अहिलेदेखि तपाईँहरूले युवा शक्तिलाई पनि आफ्नो पार्टीको प्रमुखतिर लग्न सक्नुहुन्छ र लैजानुहुन्छ मैले हस् धन्यवाद कृष्ण पोखरेल हुनुहुन्थ्यो कपिल वस्तुबाट अब युवा पङ्क्तिहरूले बिस्तारै तालिम प्राप्त गर्नुपर्छ तालिम प्राप्त नगरिकन कच्चा मान्छेले कुनै पनि कामको जिम्मा लिनु हुँदैन त्यस हुनाले रा हामीले विभिन्न तहमा जिम्मा दिँदै आएका छौँ गाउँ तहको बनाएका छौँ अहिलेको चिनको राष्ट्रपति सि जिङपिङ हेर्नुहोस् त युवा उमेरमा उहाँले गाउँको प्रमुख हुनुहुन्थ्यो यहाँको युवा गाउँको प्रमुख बन्न तयार छन् वडाको प्रमुख बन्न तयार छन् हामी बनाउँछौँ ल आउनुहोस् गाउँको शाखा कमिटीको हामी प्रमुख बनाउँछौँ अहिले हामी त्यसपछि इलाकाको प्रमुख पनि मनाउँछौँ हामी हामी त्यसपछि निर्वाचन क्षेत्रको प्रमुख पनि मनाउँछौँ हामी त्यसपछि जिल्लाको प्रमुख पनि मनाउँछौँ हामी अस्ति भर्खरै युवा सङ्घको चुनावमा चुनावभन्दा पहिलेको युवा सङ्घको केन्द्रीय नेतृत्वमा बसेका र यसपटक चुनावमा नउठेकालाई भर्खरै भर्खरै म आफै गएको ठाउँमा बैतडीको जिल्ला कमिटीको सचिवमा ल्याइयो युवाहरूलाई ल्याइरहेका छौँ हामी त्यति मात्रै होइन तब आफै देख्न सक्नुहुन्छ युवा भर्खरको युवा प्रकाश ज्वाला जस्ता व्यक्तिलाई ठाकुर देवरी जस्ता व्यक्तिलाई हामीले पार्टीको केन्द्रीय कमिटीमा ल्याएका छौँ केन्द्रीय सचिव बनाएका छौँ शङ्कर पोखरेल जस्ता मान्छेहरू मानेका छन् कृष्ण पोखरेलजीको यसो आशय बुद्ध चाहिँ अलि ठुलै ठाउँमा अलि चाँडै युवा पुगे हुन्थ्यो भन्ने आशय हेर्दाखेरि धेरै युवा मन्त्री बनुन् धेरै युवा चाहिँ अध्यक्ष महासचिवमा देखिन् भन्ने हो कि जस्तो लाग्यो त्यो प्रतिभा देखिनु पर्यो सबैले पत्याउनु पनि पर्यो त्यो खुबी देखाउनु पर्यो जिल्ला तपाईँले चलाउनु सक्ने खुबी देखाउनु भयो भने इलाका चलाउने खुबी देखाउनु भयो भने गाउँ चलाउने खुबी देखाउनु भयो भने वडा चलाउने खुबी देखाउनु भयो भने स्वच्छ छवि राख्न सक्नुभयो भने अरूसँग तपाईँले पलाइटली डिल गर्न सक्नुभयो भने सबैलाई समेट्न सक्नुभयो भने तपाईँले पाउनुहुन्छ त्यो एकदमै राम्रो र क्षमतावान व्यक्ति तपाईँले भने जस्तै गाउँ कमिटीमा पुग्यो भने त्यसले स्थायी समितिसम्म आइपुग्नका लागि पास लाक्षा। लाक्षा, लाक्षा, लाक्षा। रात ता माधव नेपाल युवा नेतृत्व अगाडि आउन गर्नुपर्ने पहल बारे बताउँदै हुनुहुन्थ्यो कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी राजन पराजुले युवालाई परिवर्तनका सम्भाव ऊर्जाशील साहसी क्रान्तिकारी सृजनशील आत्मविश्वासी र भविष्यको आधार मानिन्छ झन जन नेपालमा जनसंख्याका हिसाबले युवा शक्तिको आशलाग्दो समूह छ जसको राजनीतिमा होस् या बाहिर सदुपयोग हुन सके सकारात्मक परिवर्तन गर्न सजिलो छ देशमा पटक पटक युवाका मुद्दाले परिवर्तन ल्याएको पनि छ तर परिवर्तन पछिका समयमा युवाको भूमिका देखिन सकेको छैन युवा शक्ति सदुपयोग कसरी हुन सक्छ समाजशास्त्री डिल्ली दाहालको जवाब सुनाऊ एउटा त के हो भनेदेखि हाम्रो नेपालको इतिहासमा सुरुदेखि नै युवालाई विश्वास नगर्ने परम्परा पनि हो कि हिजो युवा चाहिँ धेरै रेस्पोन्सिबल भएर हाम्रो समाजमा आइसकेका थिएन राम्रा खालका तन्देरी केटाकेटीहरू चाहिँ अब यो टेक्निकल साइन्सपट्टिहरू इन्जिनियरिङहरूपट्टि अरू अरू विषयमा पढ्छन् राजनीतिमा कम चाहन्छ केही मान्छेहरू अब होला तपाईँ दुई चारजना मान्छेहरू अहिले अगाडि आउन कोसिस गरिरहेका छन् तर अब अहिलेसम्म हाम्रो युवाले काम करना सकता उस जिम्मेवारी दूसर चीं पत्याने बाटो आइसक हिजो तब हेनेपानमंत्री झंडे झन्न साठी वर्ष काटे मैं का मत बड़ी छड़े जो बेला युवा पुस्ता विश्वास गरेका छैनन् जो छ नि अहिले उनीहरू भित्रै पनि एउटा जुन पुरानो पुस्ताको एउटा सोच र प्रवृत्ति जो छ युवा पुस्ताको नेतृत्वमा पनि त्यही सोच भएको कारणले पनि यो पछि परेको भनेर युवा नेताहरू जो छन् उनीहरूले पनि स्वीकारेका छन् त्यो सोचमा किन परिवर्तन आउन सकेको छैन भन्ने बित्तिकै त्यहाँ धेरै गतिजोको केही अब हाम्रो गए पढे लेखेका मान्छेहरूको पनि सकेनन् भनेदेखि उनीहरूले एक्टिभ रोल प्ले गर्न सकेनन् र उनीहरू पनि एउटा पैसा कमाउ पर्छ भनेर लागे मैले भन्न खोजेका के भने युवा नेतृत्वलाई अलिकति बढी चाहिँ अब सकारात्मक सोच लिएर अलिक राम्रो खालको सोच लिएर यिनीहरू काम गर्न सक्छन् भनेर गर्न लिएर यिनीहरू लेस करप्ट हुन् हाम्रो पोलिटिक्सको सबभन्दा अप्ठ्यारो पाठ चाहिँ करप्सन बढी छ पोलिटिक्स तपाईँले हेर्नु ट्रान्सपेरेन्सी इन्टरनेसनलको सबै रिपोर्टहरू हेर्नुभयो भनेदेखि सबभन्दा बढी करप्सनै नेपालको पोलिटिकल पार्टीहरूमा भइरहेको छ भन्ने खालको छ कि अनि मान्छेको हेर्ने आँखा नै कस्तो छ भने अब युवा पुस्ता आउनु पऱ्यो युवा पुस्ता आउनु पऱ्यो भनेर भनेको कतिलो युवा पुस्ताको मान्छे त्यहाँ छिर्नै सकेका छैन बिचमा छिर्ने दिइरहेको छैनन् हो अब त अलिकति भए पनि इमानदार राजनीतिमा लाग्ने जनताको सेवा गर्ने भन्ने खालकोमा भनौँ न त्यसमा बढी आफ्नो लगानी हुनुपर्छ त्यस्तो खालको युवा पुस्ता अहिलेसम्म हामी कहाँ जानै सकेका छैन कि त्यस कारण सोध भन्ने कारण चाहिँ मेरा सोचाइमा के छ भनेदेखि त्यस्तो अपवादमा केही भए तापनि धेरै त युवा पुस्ता त्यसमा लागेकै छैन भन्नु पऱ्यो अहिलेलाई अब भोलि अब हेर्नुहोस् अब चुनाव हुँदैछ युवा पुस्ता कति जान्छन् भन्ने खालको कुरा छ अब तिरै मान्छे बार बार तिनै मान्छेको भूमिका हिजोको राजनीति पक्षको भूमिका तिनै मान्छेले उगटेका उगटै गर्छन् जति बेला पनि अब युवा भनेको चाहिँ अब मसल प्रयोग गर्ने भन्ने खालको कुरामा मात्रै आएको छ शक्तिको प्रयोग शक्तिको प्रयोग भन्ने मात्रै आएको छ त्यसले राम्रो राजनीति गर्न सक्छ जनतालाई दोहोऱ्याउन सक्छ युवा पुस्तालाई काममा लगाइदिन सक्छ अब भोलि युवा पुस्ताले युवा नेतृत्व आयो भनेदेखि हामीले काम पाउँछौँ भने विश्वासै छैन भयो हेर्नुहोस् न अलि तपाईँको नेपालमा युवा पुस्ता त विदेश खालिसक्यो काम गर्ने अलिकति सक्षम खालको पपुलेसन विदेश गइरहेछ पढे लेखेका मान्छे पनि झनबडी विदेश गइरहेछौँ भोलि राजनीतिमा अब यो एउटा खडेरी जस्तै हो भन्छ हिसाबमा भोलि अब कस्तोले चाख लिएको छ भने जो अब यो यस्तो वातावरण छ अब भोलिको स्थिति हामीले अहिले जस्तै भएर गयो भने त अब त्यो एउटा अनुमान गर्न नसकिने नकारात्मकति त देखिन्छ होइन सकारात्मकतिर बद्लिने वातावरण कसरी बनाउन सकिन्छ अब यसलाई चाहिँ के गर्नुपर्छ भने केही नेताहरूले जसका आफ्ना छोराछोरीलाई चाहिँ यो राजनीति नै लाग जस्तो इन्डियामा सुरु गरिरहेका छन् नर्थ कोरिया साउथ कोरिया कतिवटा जस्तो मुलुकमा उनीहरू चाहिँ छोराछोरी चाहिँ राजनीतिमा भाग लिइरहेका छन् त्यसलाई अलिकति राम्रो खालको शिक्षा दिन सकियो हो भने होला तर हामी कहाँ गिरिजा पुत्री ए, अब सुजाताको राम्रो इतिहास छैन हेर्नुहोस् है उहाँहरूको पनि सबै भएको हुनाले अलिक राम्रो खालको युवा पुस्तालाई नै अब राजनीति चाहिँ देशमा सपार्नुपर्छ भन्दा त्यही नेताहरूले नै एउटा गुरुम गर्दै लैजानुपर्ने पहिलो बाटो के आउनु पऱ्यो भने कुनै न कुनै युवा नेतृत्वलाई कुने ने कुे नीले हस्तांतरण करी हमें प्रमुख भाक अ जस्तो भनौँ न इन्डियामा अब राजीव गान्धीलाई गान्धीको छोराहरूलाई अब अलिअलि ट्रेन गरेर चाहिँ लगिरहेका छन् त्यसरी ट्रेन गरेर लग्यो भने सायद आउन सक्ला हामीका राजनीतिको सबभन्दा ठुलो कमजोर पक्ष चाहिँ के भइरहेको छ भने अहिले भ्रष्टाचार राजनीतिमा जातीय भित्र पस्ने पैसा कमाउन पाइन्छ भन्ने खालको छ नेपालको विकास नभएको सबभन्दा ठुलो पाटो नै हाम्रो राजनीति इमान्दार नभएर मात्रै हामीका रिसोर्स कमै होइन भन्ने मेरो आर्गुमेन्ट छ त्यसैले युवा पुस्तालाई चाहिँ राजनीतिमा गएर पनि इमान्दार बन्दै देश विकास गर्न सकिन्छ भने पाठ पढाउन पाइयो भने भयो अब युवा पुस्ता चाहिँ टन्नै छ चा नेपालमा काम नपाएर विदेशीको विधै छ अब तिनै युवा पुस्ताका केही अब सज्जन मान्छेहरूले चाहिँ हामी राजनीतिमा लाग्छौँ भनेर यो भूमिका खेल्दै लैजानु पर्यो केही सीमित व्यक्तिहरू छन् त्यो नाता गोता केही व्यक्तिहरू पसेका छन् तिनीहरूको पनि भूमिका नजन्नेछ भनेर भन्नु पर्यो अहिलेको लागि चाहिँ आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले युवा शक्तिको राजनीतिक नेतृत्व र रा चुनावमा भूमिका बारे छलफल गर्यौँ आजको युगलाई युवाको युग, युग भनिन्छ नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको राज्यका निर्देशक सिद्धान्तमा युवा शक्ति परिचालन गर्ने उल्लेख छ नेपालका युवा नेताले पनि उमेरले मात्र होइन विचार र दृष्टिकोणसहितको विकल्प दिएर नेतृत्व लिन सक्नुपर्छ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 यो कार्यक्रम हाम्रो वेबसाइट www.afn.org.np मार्फत तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम यति नै आउँदो शुक्रबार र शनिबारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछौँ आजलाई नेपाल उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई विधा नमस्कार